अब BBC World Trust द्वारा नाटक कथा मिठो निर् बर्दिया महिना पहरी रोहि र लोहराको बिहे भए पनि उनीहरूको बाध्यताले यस्तो सम्बन्धमा बाँधिन पुगेको कुरा त थाहै छ अनि लोरा र गेन्दियाको चिसिएको सम्बन्धमा फेरि मायाको आँकु र पलाएको कुरो नि भुल्नु भएको छैन नि होइन यसले त हजुर रोहिनी र लोहरा बीच ठूलो झगडा पार्यो त्यसको केही दिन पछाडि एका बिहान लोहरा घर नभेटिदा उनलाई गाउँभरि खोज्न थाल्यो त गाउँभरि लोहरालाई खोज्दा नभेटेसी घरका मान्छे नआत्तिनी कुरै भएन त्यसै बेला लोहरा गेन्दियासँगै एका बिहान नेपालगञ्जतिर लागे अरे भन्ने खबर पनि उनीहरूले सुने त्यो कुरा थाहा पाएपछि त था, कल्लीको होसले ठाउँ नै छाडे हजुर उनले सबै कुराको दोष रोहिनी छ आफ्नो ए बुढा तपाईँले थाहा छैन कस्तो ठुलो ठुलो आँखा देखाइ राखेको छ अनि नचाने कुरा गर्नुहुन्छ नि त के घर एक छोरा छाड़ को दिग्दारी अर्क जुन उदेश्य रोहनी रोहरा को बी ए कर त्यो पनि पुरा हुने छाँटकाट कल्लीले देखिनन् अब भने कहिले किन्यौंमा कहिले किन्यौमा कल्ली सधैँ जसो रोहिनीमाथि खनेन थाले। एक दिनको कुरो छपराको दौतरी बुधराम कतारबाट फर्केर महिना पोखरा आइपुगेन बधाई अब ए, ए के गर्ने बाबु कस्तो आउँछ अनि छोराको यस्तो के गरेर दैवले उठायो यस्तो हाम्रो भाग्यमा के देख्न परेको होला बाबु हामीलाई कति दुःख लाग्दो भगवान्ले के को बदला बुझ्दै भयो बधाई तपाईँहरू नर्नु रोएर केही पनि हुँदैन ठिकै छ अब छोडदियो हुने कुरा भइसक्यो अरू आफ्नो सुनाऊ त्यही त हो नि अब पढ्दा पढ्दै कतारतिर लाग्यो अलिअलि समयमा पढेको भए राम्रो हुन्थ्यो त्यहाँ पनि खासै राम्रो काम पाउन सकिएन त्यही पनि अलिअलि पैसा जम्मा गरेको छु त्यो पैसाले अब यहाँ गाउँमा चाहिँ प्रोटकक्षा सञ्चालन गर्दैछु बधाई त्यसैको लागि आएको नि अब हजुरहरू पनि त्यहाँ मेरो कक्षामा चाहिँ पढ्न आइदिनु पर्यो भनेर पनि आएको नि हजुरहरूसँग के भनेको बाबु हामी बुढा पाएको कहाँ सक्छौँ पढ्न कस्तो कुरा गरेको रोहिनी पर्न पढेर के गर्ने ल अब पढेपछि कहाँ आउँछ अब घरधन्दामा पनि यसो हर हिसाब गर्न पनि सजिलो हुन्छ अब तिमी आफ्नै घरको मान्छे गएन भने अरू जा, को जाला त ल भन त रोहिनी बुझरामले रोहिनीलाई मात्र होइन गाउँको अरू मान्छेलाई पनि पढ्नको लागि राजी गराउन सकेनन् कोही पढ्न नमानेपछि बुधरामले एउटा निकाले असरफी दादु मेरो प्रटकक्षामा कोही पनि पढ्न आउँदैन तपाईँ राम्रो गीत गाउनुहुन्छ र ड पनि बजाउनुहुन्छ एउटा प्रट शिक्षा सम्बन्धी राम्रो गीत गाइदिनुहोस् न अब यी ढिलोले काठमाडौँबाट आएको छ ए हजुर लौ न दिलुजी मलाई चाहिँ अब सहयोग गर्नु पर्यो एउटा राम्रो गीत गाइदिनुहोस् ताकि तपाईँको गीत सुनेर मेरो कक्षामा चाहिँ मान्छेहरू पढ्न आउन त्यति सहयोग गरिदिनुहोस् न तपाईँ चाहिँ गाउन राम्रो गीत त सुनाऊ न हुन्छ आप। ल फेरि हजुरले मलाई साथ पनि दिनुपर्छ नि फेरि ए, यो त्यो बुदराम बुधरामको कक्षा छ नि कक्षा हो त्यहाँ सबैजना पढ्न जानु भन्ने बारे गीत हो के ढिला हजुर नगर नई बेरा पढ़े लेखे बांचनसम जाइ मौका भाई कुरो हजूर आ पढ़ लेखना तो हजूर चाह आसी छिटलाई लाउनु छ मलम काफी किताब समाउनुस् कालमा आसी छिटलाई लाउनु छ मलम काफी किताब समाउनुस् कालमा ओ बराइ हो पढाइको लागि रहैछ है अ सबैको लागि हो नै नै राम दुणा जारु ए नहाल न अहिले गण्छ त्यो राम्रो कहाँ गए राखेको म चाहिँ उता गाउँतिर जानु लागेको के त्यो बुद्धराम दाईले त्यो क्लास सुरु गर्नुभएको थाहा छ एउतिर यसो पाँच सात घर घुमेर यसो गर्नु पर्यो भनेर हिँडेको खाएर जानु त एकछिन त धुइसीले गनाएको भएर मिठो त मिठो छ नि अब गाउँतिर अब अब त्यो बुधराम दाईलाई सघाउँदै हिँडेको कोही पढ्न मान्दैन कोही तिमी पनि बुढापा बच्चा बच्चीले मात्रै पढ्छा बुढीले पनि अलिअलि जान्ने हुन्छन् आफ्नो नामसम्म लेख्ने भयो भने हुन्छ हो कि नत्र पत्रिका पढ्नसम्म अब हामीलाई के थाहा भयो यस्तो यस्तो कुरा गर्दै तिम्रो पनि आउनु पर्छ तिमी अन्त तिमीलाई झन् कति दुख छ हेर तिमीलाई त अलिअलि पढ्यौ भने झन् घर परिवारमा चलाउनु पनि राम्रो हुन्छ अनि पछि गएर केही गर्न सकिन्छ नि अब भनेर हुने कुरा हो र है अहिले चाहिँ मलाई गाउँतिर घुम्नु जानु पर्छ होइन मलाई ढिलो छ म अहिले लाग्छु तर तिमीहरू आगो सागो भुटाइदिन्छु एउटा बल्दैन फुलबारी हामी पनि पढ्न गए कसो हुन्छ जाने होस्काउन्ट गाउँकालाई सम्झाएर बुझाएर हुन्छ कि गीत गाएर हुन्छ बुद्धरामले चलाउन थाले प्रौढ कक्षामा पढ्न जानुपर्छ भनेर मैले भ्याएसम्म खुबै जोड हरे नभन्दै उनको कक्षामा मान्छे पनि जुट्न थालेँ ल यस्तो ढेङ ढेङ भएर पनि यस्तो कुरा गर्नुहुन्छ चुप लागले घरमा कुरा गर्न फुर्सद हुँदैन सरतिजना मात्रै अरू साथीहरूलाई खै बोलाएर ल्याउनु भएको आउनु त आउँथे सर के गर्ने रातिमा कहाँ आउन दिन्छन् तिनको श्रीमानहरूले हुन त हो तर पनि यदि तपाईँहरूले गएर राम्ररी सम्झाउनु भयो भने पक्कै पनि आउनुहुन्छ उहाँहरू आज आज म मात तपाईँहरूलाई मातृ शिशु स्याहार तथा सुसारको बारेमा भन्छु ल मातृ शिशु स्याहारको कुरा गर्नु लाज <laughs> <laughs> <laughs> <laughs> <laughs> लाग्दैन ल हेर्नुहोस् यही लाजले गर्दा हाम्रो गाउँघरमा के के भइसक्यो कस्तो कस्तो कामहरू बिग्रिसक्यो उ, मुन्नी काकी हुनुहुन्छ नि ए मर्नुभयो त्यो काकी हो मुन्नी काकी मर्नु मर्नुभयो किन मर्नुभयो सर किनभने तिनले बच्चा जन्माउँदाखेरि धेरै रगत बगेन त्यसैले गर्दा तिनको मृत्यु भयो हो बच्चा जन्माउँदाखेरि रगत बगेर उहाँको मृत्यु भएको यो एउटा कारण चाहिँ हो अनि एउटा कारण नि सर स्वास्थ्य चौकी नजिक नभएर पनि त हो नि रोहिनी सँगै जाउँ भनेको ए ल हिँड्नु न तिमी जहिले पनि पछारी बस्छौ पढाइमा त्यति ध्यान पनि लगाउँदैनौ उदास उदास देखिन्छौ किन हो कहाँ उदास बस्छु पढिरहेको छु नि राम्रो त पढिरहेछु मलाई थाहा हुँदैन खै के गर्ने बुधराम तिमलाई त सबै थाहा था छ मेरो बारेमा जबदेखि छाप्राले मलाई छोडेर जानुभयो अनि लोहराले पनि मलाई छोडेर गए अनि आमाले पनि आजकल खिचकिच किचकिच -किच -किच खाली गर्नुहुन्छ केही सोच्न सक्दैन म त ए अँ यो जग्गाको के हो के भएको यो जग्गाको बारेमा जबदेखि हाम्रो जग्गा तिन भागमा लाउनु भयो हाम्रो भागमा तिन बिघा गर्नुभयो अनि आमाको नाममा एक बिघा मात्रै गर्नुभयो सायद आमाले मात्रै पिर लिइराख्नुहुन्छ सौतेली आमा हुँ यस्तो उस्तो भनेर पिर गरिराख्नुहुन्छ म तोहिनी तिम्रो घर पनि आइसक्यो अनि भोलि चाहिँ अलि समयमै आऊ नि ल ल बुधराम रोहिनीको दुखेसो सुनेसी बुधरामले धेरै नै सोच विचार अरे आफ्नो नाममा गराएको छ अनि त्यो तिन बिघा जग्गा अब तिमीले सुन भनेको ब्याङ्कमा ढिटो राखिसकेपछि ऋण लिऊ केही पनि थाहा छैन त्यो ब्याङ्कमा कारोबारमा तिमी हाँट गर म सहयोग गरिहाल्छु नि सुन अनि ऋण लियो ऋण लिइसकेपछि तरकारी खेती गरेती गर अब त्यो तरकारी खेतीमा लाग्यो भने तिम्रो ध्यान पनि त्यता मरिन्छ हो अनि तिमीलाई आयस्रोत पनि हुन्छ त्यस कारणले अब तिमी तरकारी खेतीमा ध्यान दि बाँकी त म सहयोग गरिहाल्छु नि अनि खै कहाँ गथ गरेला कति कलबल गर्नुभएको सुन्नुहोस् अब हामी अर्को कक्षा सुरु गर्छौ बुधरामले रोहिनीलाई सल्लाह मात्र दिएनन् कि उनले कसैलाई योजनाको लागि मनाए पनि तरकारी खेती नाफा हो भाई पी कमाने कुरे थे अुधराम ने रोहिणी को टमाटर खेती को बैंक ऋण निल मदद कर रोहीणी खेती बा कमाई हो तर तब राो तक होती हो। हाले आ, ए दिन्छु भने त थियो धेरै छ र एक त हो जा ल दिन्छु नि मेरो यहाँ बिउ किन्नु छ त्यति नै पैसाको लागि रुनाउँछन् अनि मिठु कथामा जस्तै रोहिनी इर्ष्या गर्नेहरू पनि निस्किए आजकलका केटीहरू आफूलाई कति नै ठुलो ठान्छन् कुरा गरेर आएको अरे हेर न उसको मैले अलिकति तमाटर अ मैले हजार रुपियाँ दिनु थियो त्यसैको लागि याथी माग्न कर्कर गर्दै त्यही दिएको भएन थिएँ नि कहिले काहीँ पैसाको के हुनु बुधरामले सहयोग गरेछ टमाटर बेचेछ त्यो क्या एउटा मैला टमाटर बेचेर कहीँ अगाडि बढ्छ त्यो बुधरामले आजकल सहयोग गरेछ हावामा उडे जस्तो गर्छ अब यस्तो कोही नभएको दुखा पाएको मान्छेलाई त अब सहयोग पनि त गर्न पर्यो नि सहयोग <laughs> गर्ने आज ठ्याक्कै मेरो मनले माया चिया बनाउनु भएको छ त्यही दिन अब घरमा पनि त्यस्तै दुखै छ कि बिचरासुरा छँदैछन् नि अब सासु ससुराको पनि त्यस्तै छ कि नि हालत तिमी ओलो मान्छेलाई के थाहा त्यस्तो कुरा गाउँघरको कुरा थाहा नभए कसलाई धेरै त कहाँ थाहा हुन्छ र ए दिलो भाइ पो हजुर सन्चै हुनुहुन्छ ठिकै छ नि के गर्नु लाउनुको त नि यो फेरि ए यो चाहिँ भैँसीलाई अब यो घाँ के अरे पराल काट्नु लायो नि अब त्यही त के गएको त नि फेरि पराल हो नि यो काट्नु लायो त फलाम हो अब गर्छ भने ए भाइ पनि आयो के अरे बरु एकछिन आराम पनि हुन्छ एक, एक बसेरै कुरा गरौँ नि त ल यतै बस्नु ठिकै छ हतिमा बल्ल खुब मजा आउँछ नि त्यही त नि अब अनि हजुरको त्यो त्यो क्लासको चाहिँ के भइसक्यो अँ ठिकै चल्दैछ अब त्यही त हो नि गाउँ घरमा कहिले को कोही आउने कहिले को कोही आउने त्यही बल्ल तल्ल ज्यान त्यहाँदेखि चलाएकै छु तिम्रो प्रयासले गर्दा त हो नि भएको कस्तो मजाको गीत गाइदिनु भएको थियो गर्दा त अब हो नि त्यही दाईले अब गर्नुभएको थियो र मैले अब थोरै गरिदिएँ अब मेरो त त्यति हात छैन दाई होइन होइन त्यही त्यही गीत सुनेरै मान्छे त्यसपछि आउन लागेको के अरे अब त्यही त सजिलो भयो दाइसी त यसो केही कुरा भनौँ कि भनेर आएको ल भनौँ न भनौँ कुरा भन्न पनि अब भनौँ कि भनिहालौँ न त त्यो रोहिणीको बारेमा अलि कुरा गर्न मन लाग्थ्यो गाउँमा पनि यसो कस्ता कस्ता कुरा काटेका छन् बुध रामले सहयोग गराएको छ राम्रो खेती गरेको छ यस्तो उस्तो भने त्यो अलि कस्तो कस्तो लाएर यसो दाइसित यसो अब छपरा मेरो साथी हो के अरे थाहै छ तिमीलाई होइन अब रोहिणीको दु ख देखेर मलाई चाहिँ अब एकदमै दया लाग्यो माया लाग्यो र अलिअलि त्यही सहयोग गरिदिएको त हो नि अब सहयोग गरेर पनि अब मान्छेहरू कुरा काट्छन् त्यही त हो नि अब भनिहाल्यो मुखठुन्न सकिँदैन बरु यस्ता कुरालाई तिमीले पनि अब त्यो खासै केही नलियो तर एउटा कुरो चाहिँ रोहिले चाहिँ यो कुरा नभन्नुलाई वा मैले तपाईँसित कुरा भाइ अब मलाई सहयोग गर्ने त्यत्रो विश्वासीलो मान्छेलाई रोहिनीको दुःख देखेर बुद्धरामलाई ऊ सहानुभूति मात्र जागेन बिस्तारै नजानिदो पाराले माया पनि लाग्दै गयो यो कुरा मैले बुधरामलाई भेट्न आउँदा उनको मनमा हालेको चाहिँ होइन तर एउटा कुरा चाहिँ हो हजुर उनले यो कुरा मैले भनेपछि मात्रै अनुभव गर्न थाले रोइनी बाहिर आउन राम्रो छ नि है तिमीलाई सिट्टैमा दिन आँटेको होइन नि अनि यसको तिर्न पर्छ तिम कस्तो महँगो होला है न त लिन सक्दिन त्यति महँगो त छैन ल्याएको यहाँसम्म सेवा गरे अनि के <laughs> गर्नु रे अब तिमीलाई सजिलो हुन्छ नि ब्याङ्कसम्म जान अनि कहिले काहीँ टमाटर खेती गर्छौ त्यो बिउ सिउ किन्न जानु चाहिएन मलाई चलाउनै आउन कसरी ल तिमीलाई म सिकाइदिई हाल्छु नि अनि सिकाउनु न तर बसिहाल ढिलो नगर म सिकाइदिई हाल्छु नि कसरी ल बस बस बस समातिरहेको थियो नि समातिरहेको थियो नि अलि राम्रो दियो है त्यार आएको खुट्टा अलि आमा। धेरै दिनपछि रोहिनीको मुहारमा हाँसो र मन खुसीले फुरुङ्ग भयो तर उनको खुसी धेरै दिनसम्म भने रहेन ए ओ है कस्तो डुबलाएको विचार अब अब तेरा सजिकन काम गरी त बाबु यहाँले रा त म आएँ नि तपाईँहरूलाई राम्ररी हेरदेख गर्छु आफ्नो काम गर्छु गए अबारिन्छु म ल आउन तिन मसँग रिसाएको हो किन रोको नरो न अब त म आइहालेँ नि अब त म आफ्नो पुरा जिम्मेवारी मिलाउँछु हात चाहिँ तिमीलाई अब छोडेर जान्न रोइन अनि किन गइहाल्नु हामीलाई छोडेर भो मसँग भुल भयो माफ गरिदियो भाइर नरो नरो किन रोको नरो न किन परेछ आरी रोहिनी पारी धु धारामा बिछ जिन्दगीलाई फर्कि हेर्दा हुन्छ फेरि पासु ठेस लागेको मनलाई त किन उड्थ्यो हाँसु चस् बिजेपछि मन किन रुँदैन मनले हुन्छ सम्बन्ध त नियमले हुँदैन हुँदा जीवन हुन्न हजुर नियममा बा तपाई सुन्दै हुनुहुन्थ्यो नाटक श्रमिठो सारङ्गीको रोहिनी अङ्कका कलाकारहरू हुनुहुन्थ्यो प्रकाश कन्दर्व असर्फी थारू अनुराधा चौधरी दुशानी थारू रामकिशन थारू प्रचण्ड थारू पहाडी चौधरी मञ्जू चौधरी र धनीराम चौधरी नाटकका लेखक तथा निर्देशक हुनुहुन्थ्यो शिवानी सिंह थारू साथमा हुनुहुन्थ्यो भवसागर घिमिरे र खगेन्द्र लामिछाने ध्वनि सम्पादन गर्नु भएको थियो शिरेश विक्रम थापाले र नाटकका सम्पादक ना यो नाटक युएनएफी वर्ल्ड सर्विस ट्रस्टले बनाएको होटक कथामिठो सारगीको भर्खरै प्रसारण गरिएको अंकबारे तपाईँका कुनै सुझाव सल्लाह र व्यक्तिगत अनुभव हामीसँग साट्न चाहनुहुन्छ भने पत्रचार गर्न नभुल्नुहोला पत्रचार गर्ने ठेगाना हो कार्यक्रम सारङ्गीको भलाकुसारी बीबीसी वर्ल्ड सर्विस ट्रस्ट झम्सी खेल ललितपुर पोस्ट बक्स आठ नौ सात पाँच इपीसी पच्चिस चन्न त्यस्तै इमेल ठेगाना हो एलईटी तपाईँले पठाउनु भएको पत्र हाम्रो अर्को कार्यक्रम सारङ्गीको भलाकुसारीमा प्रसारण गर्नेछौ कार्यक्रमीको भलाकुसारीको जानकारीका लागि रोजिता र भानुलाई निम्त्याउँदै मिदा चाहन्छु धन्यवाद सोमा कार्यक्रम सारङ्गीको भलाकुसारीमा नाटक कथा मिठो सारङ्गीको का विभिन्न रोचक कुराहरू महिला पुरुष बिचका तिता मिठा सम्बन्धहरू अनि नाटकसँग सम्बन्धित विविध पक्ष गरिएको छलफल पनि सुन्न सक्नुहुनेछ भोलि बेलुका सवा बजे सुन्न नबिर्सिनु होला कार्यक्रम सारङ्गीको भलाकुसारी